चौतारीको पर्ख्यामा बस्नुहुने तपाईँ सम्पूर्णमा आज पनि कार्यक्रम लिएर उपस्थित भइसकेका छौं हजुरबाको साथमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ अलि नजिक आउनुहोस् रेडियोको आवाज थोरै बढाउनुहोस् आज पनि रमाइलो गर्नुपर्छ र हाम्रो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी हुन साथी राज पौडेल गत हप्ता हजुरबाई एक्लै आउनुभएको थियो हजुरबाइले अरू साथीहरूलाई पनि लिएर आउनुभएको थियो होला सायद म आउनु पाइनँ केही छैन आज भने आएका छौँ सु? शून्य र शून्य छपन्न लागि खुल्ला गरेका छौँ यहाँसम्म आउनुहोस् बाटो खुल्ला गरिसकेका सकेका छौँ र तपाईँलाई यहाँ आएपछि उखान टुकाको खेलमा समावेश गराउनेछौँ सही सा। जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ तपाई यति बेला रेडियो अर्पण एक सय चार ठुलो पाँच मेका सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट भएको छ कार्यक्रम अर्पणको चौतारी हजुरबा आज अस्तिको हप्ता चाहिँ अब गत हप्ता चाहिँ एक्लै बोल्नुभएको भएर कि क्या हो खै आज नबोल डबोलनी होइन होइन त्यस्तो होइन नमस्कार है राज नाति नमस्कार उतापटे रहेछ गेटमै बसिआ रहेछ ल नातातिलाई पनि यसो भित्र पढाउनु पऱ्यो अब है राजलाई मात्रै नमस्कार गर्नुलाई सबैजनालाई नमस्कार गरे अघि नै सुरुमा भन्यो हजुरबा एक्लै आत भन्दै थियो तिमी मलाई छोडेर चाहिँ कहाँ गएको थियौ भन्नुभयो ल भन्नु भन्नुभएको पनि त्यही बेला पनि तिमीले खुल्ला लाएर हजुरबा एक्लै नै पठाएन कि एउटा कुरो यहाँनिर म भन्दैछु अरू साथीहरू होइन मैले दिपेन्द्र नादीलाई सोधेको थियो ए दिपेन्द्र नादी तिमी चौतारेमा आज के न किन पढ्ने नगा पढाइ किन छोडेर भनिरहेको थियो होइन राजन दाइले त मैले हजुरबा तपाईँ एक्लै चौतारेमा हुनुहुन्छ भन्नुभयो अनि त्यही भएर तपाईँले चाहिँ यसो डोरेर घरसम्म ल्याउनु लगाएको भन्दै थियो त हो र झन्न दिपेन्द्रजी आइदिनु भयो है अनि त्यही त अनि त्यही त अब दिपेन्द्र भाइले पठाइदिएछौ तिमीले अनि त्यही भएर पनि अब हजुर भाइ एक्लै भा भए त्यो चौतारेबाट तल नसक्ने हेर त्यही फेरि पानी यति ठुलो पऱ्यो हेरेर कान्छ चौतारोमा बस्नै नसकिने हेर यस्तो थियो अनि त्योपछि गर्दादेखि अलिकति खलो लाग्यो हजुरबालाई सधैँ दोहोऱ्याएर ल्याउने चौतारोसम्म अनि त्यसपछि हजुरबालाई थाहै नदी कता कता भाग्यो भाग्य चौतारोसम्म आउने लाइ लठी टेक्दै टेक्दै आयो हेर विशेष काम पऱ्यो नि हजुरबा विशेष काम पऱ्यो त्यसैले गर्दा चाहिँ जानै पर्ने भएर चाहिँ गएको हजुरबा नत्र त किन जान्थेँ है अब खै खोइ स सहभागी साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी खेलौँ फेरि कुराकानी गरौँ कहाँदेखि स्वागत गर्छ अरे त कुकुर भुकिराखेको थियो होइन त्यही भएर आइसक्यो किसक्नु भयो कि जस्तो लागेर हो है गर्दै कुकुर त राजलाई देखेर पनि भुक्सके राजको थोपडै त्यस्तो परेको छ त्यही त त्यही त अब राज देखेर पनि भुक्थ्यो होला यो राज खाना दिए कुकुरलाई रा खाना दिएको थियो अरे आज पुरस्कार कहाँबाट पाइन्छ अरे हजुरबा पुरस्कार पुरस्कार हुन्थ्यो पुरस्कार पढ्नुपर् पाइन्थ्यो होइन होइन होइन यो उखान टुकाको सही जवाब दिनु दिनुहुने मध्ये एकजनाले पाउँछन् नि त्यो कुरो गरेर पुरस्कार अर्पणको चौतारीमा पाइन्थ्यो अर्पणको चौतारीमा अनि कसले चाहिँ दिएर चाहिँ अर्पणको चौतारीमा आएपछि पाइन्छ त्यो कुरो के त्यो कुरो मैले दिएपछि होइन होइन कहाँ आउँछ तपाईँले कहिले दिनुभएको मलाई एक रुपियाँ त दिनुभएको छैन अरू साथीहरूलाई हेरे हेर कटो ठुलो गयो मेरो कोटको पैसा खनी खनी निकालिन्थ्यो तिमी अनि पैसा दिएन एक देखेन भने त्यही त्यसो भए तपाईँलाई हिसाब किताब गर्न आउँदैन कता कता खर्च गर्नुहुन्छ नि गरेर फेरि मैले पुनः दिएकै छु नि तपाईँलाई त्यही त त्यही त अब यो बृहत्काल आयो मान्छे कहाँ गएर खर्च गर्ने हो र अब कता उनी कतातिर गएर मेरो पैसा लगेको कि जस्तो लगाइराख्यो मलाई होइन हजुर त्यस्तो होइन त्यस्तो होइन नि नचाहिँ नचाहिँ कुरो नर्नु त्यो के भन्दो रहेछ यसो मन चो अरे अब त मेरो नाति त्यस्तो छैन नि त मैले मैले त फेरि अब नातिले मलाई पालिरहेको छ मैले पाल्नु पर्ने ठाउँमा होइन मनोकामना फेन्सी स्टोरबाट पाइन्छ पर्दैछ हो मनोकामना फेन्सीमा चाहिँ तपाईँ सम्पूर्णले पाउनुहुने रहेछ सम्पूर्ण स्कुलका जुत्ता चप्पल ड्रेस अनि ब्रान्डेड फेसन अनुसारका कपडा अनि त्यसपछि जुत्ता चप्पल सबै कुरा चाहिँ पाइन्छ मनोकामना फेन्सी स्टोर्समा अनि के अरे त्यो बिएफडियर हिल सुज सिगर सुज मकालो फुटवेयर सबै ब्रान्डेड जुत्ताहरू पनि त्यहाँ पाइन्छ यदि अहिले बर्खाको बेला छाताहरू पनि छ होला पके पनि होइन फेसन अनुसारका कपडाहरू पनि छन् अनि त्यहाँबाट प्रोपाइटर को हुनुहुन्छ त्यो पनि भनिदिनु पऱ्यो प्रोपाइटर हाम्रो अनि मोबाइल नम्बर र फोन नम्बर पनि मोबाइल नम्बर फोन नम्बर तिमी आफै भन्यो शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल फोन नम्बर कि फोन नम्बर अनि अन्ठानब्बे चार पचास चौवालिस के मोबाइल नम्बर कति त्यहाँ लिनुहोस् मिसी चाहिँ कि त्यहाँ लिँदैन दिमाग चाहिँ गरेको ल बाहिर कुकुर भुगे भुकेको यो जहाँ नातिले के गर्दैछ भित्र साथी अन्त गरे हाले मेरो साथीहरू हुनुहुन्छ होला म स्वागत गरेँ है त हजुर नमस्ते नमस्ते भन्न नपाउँदै उहाँ चाहिँ होइन फोन सम्पर्कबाट टुटिसक्नु भएको छ गइसक्नु भएको छ किन होला कुन्नी खै आज राजको अनुहारले गर्दा पनि होला जस्तो छ होइन अब यो साउन्ड लागेपछि चाहिँ राज अब व्रत बस्ने बाहनामा चाहिँ दुब्लाएर खङ भएको छ त्यही भएर पनि हो कि यो व्रत लागि आउनु लागेको छ केको लागि बसेको कुनी खै कोही सहभागी हुनुहुन्छ भन्ने फेरि इसारो पाएको छु हजुर नमस्ते नमस्ते राज हाँ, हाँ, नमस्कार, नमस्ते। को को आवाज, कम पाए। आ, आ, आ, आवाज कम आवाज पाए, स्तो हुन्थ्यो होला सुनिन्छ भानुजी हो भानुजी अझ अल्ला अलि सानो गर्नु पऱ्यो फोनमा कुरो आएको छैन साथ दिँदै हुनुहुन्छ किने एउटा उखान हालिहालौ तपाईँको लागि कसो गाह्रो पर्खालो मिलाउनुहुन्छ को खेरी मां के को घर। को बाद के, बाद के को घर होला बिग्रे भरनेवाने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ त्यहीँबाट थाहा पाउनु होला है त भानुजी त्यही होला भनेर कम्प्युटरले चाहिँ ताली मारेको छ होइन विजेताको सूचीमा पनि पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुटिन्छौ नमस्ते भानु नातिदेखि बिरेन्द्रनगरदेखि हो भानुपन त आउनुभएको थियो बिरेन्द्रनगरदेखि ठक्कै मिलाएर गइसक्नु भएको छ उखान टुखाको खेल खेल्ने प्रयास र मैले कुराकानी पनि हुने गर्दछ कार्यक्रममा राजले उताबाट प्रविधिमा खै के के गडबड भएको छ मिलाउँदैछु मिलाउँदैछु भनेर भन्नुभएको छ है किन कुनै के बिग्रेको हो राज अब यो साउन्डको व्रतले गर्दा पनि हुनसक्छ दिमागले काम नगरिरहे पनि हुनसक्छ कहिले कहीँ कहिले ह्याङ हुन्छ अरे नि त स्क्यान गर्नुपर्छ राम्रोसँग होइन आजभोलि इन्टरनेट सेक्युरिटी खाले हाल्नुपर्छ त्यो एन्टिभाइरसले मात्र पनि हुँदैन राज होइन इन्टरनेटको जमिना छ जमाना छ त्यसैले इन्टरनेट सेक्युरिटी हाल्नु पऱ्यो कम्प्युटरमा हाल्ने किमागमा हाल्नेज दिने सबै कुरो त सेक्युरेट हुन्छ है भनेपछि फोनलाइन फेरि न अनलाइन फेरि भित्रतिर फेरि गाह्रो घरलाई त्यही भएर चाहिँ यसो भनिदिएँ मैले देखिआमा त जा नाति त्यस्तो छैन त होइन यो चौचा तसम्म उखान त को रमाइलो खेल हुन्थ्यो अनि सुन्न नाति अस्तिको हाउँछ कि यो दुपेन्जना नातिले झट्टो राम्रो गीत के गीत गाउँ गीत गायो हजुर हजुर किनिदेऊ न भट भटेर के भनेर तिमीले पठाइदिएको हजुर बुवा म एउटै गीत गाउँछु है भन्यो गाउँछ त भाऊ गाइदियो त भनेर ए बा किन्देऊ न भटबटेलाई त ए हजुरबा किन्देऊ न भटबटे म स्कुल जान गाह्रो पो किनिदेऊ न भटभटे त केटो त अलिअलि त्यस्तै छ कि अब त्यसले अब भित्रै मनाइदेखि भने पनि होइन भर्खर स्कुल जाँदैछ पछि अब यसो कलेज सलेज जाँदा चाहिँ किनिदिनुपर्छ हजुरबा त्यही भएर मैले भनिदिएँ त्यसलाई के भनिदियो भन्नुहोस् तिमी एसएलसी पास गर्ने बेला डिस्टिङ्सन नम्बर नाइन्टी अथवा नाइन्टी नाइन पर्सेन्ट आयो भने मात्र म भटबटे किनिदिन्थेँ ल हजुरबाले भनिदिए भने ल खाली डिसेन्टिनामा झुन्डेर बस्छ त्यसले डिस्टिङ के ल्याऊला खै त्यही त हो अब त्यति भन्यो भने त पढला कि पढ्छ पढ्छ अब हजुरबाले भनिसकेपछि सम्झाइसकेपछि हजुरबाको आशीर्वाद पाइसकेपछि केटोले नपढ्ने कुरै हुँदैन ल है साथी हो हामी तपाईँसँग उखान टुक्काको खेल खेल्न पनि कसेका छौँ शून्य सपना पाँच र शून्य सपना पाँच त्रिसठीको बात भएर अनि सुने खत्तमै भयो नि त हो र मैले त गेसै गर्न सकिनँ हजुरबा भन्नुहोस् त के खतम भयो भन्दाखेरि नि संविधान अहिलेसम्म लेखेन त्यो त हो ल हेर्नुहोस् त हो नि त्यो त एकदम सोह्रैजना ठिक्रो हो नि त्यो त्यही त भने यहाँनिर के के विनाश भयो अरे होइन संविधान नलेखेपछि अनि त्यसपछि गऱ्यो महँगी एकदमै बढ्यो अरे साँच्चै हो म त फेरि गाउँतिर बस्ने मान्छे यो चौतार भन्ने तल झर्दैन नि हेरे फेरि त्यही थाहा छैन कि यस्तो नातिलाई थाहा छ भने कुरो यसो गर्नु पऱ्यो नि हजुरबा रेडियो पनि सुन्दै गर्नु पऱ्यो नि त ए सुन्नुपर्छ कुन रेडियो भन्दैन तेडियो अर्पण एक सय चार पाँच भनेपछि गीत पनि आउँछ अलिक ठुलो भनौँ पाँच हजार रेडियो अर्पण भयो बाकी हा विनाश भे बाकी ना। नेता भराज नेता भेन के कु छोड़े मै को संवेदन लेख् सम्वेदनी लेख्दैनन् गाउँको मर्का लेख्दैनन् के चुनाव गर्ने हो बिना स्वादैको केही बाके रहेन नेता भए राजनेता भएनन् के कुरा गर्ने हो द छोडेर मैको सम्वेदनी लेख्दैनन् सम्वेदनी लेख्दैनन् गाउँको मर्का लेख्दैनन् के चुनाव गर्ने हो बिना स्वादैको चुनाव गरने हो चुनाव दोसरों चोटे चुनाव निभाषा दोस्रो चोटेछुन् के कुरा गर्ने लेख्दैनन् यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच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 दुखी रहने, हान्ने घाँटी दुख्ने स्वर बसने, दोहरी रहने टन्सिलाइटिस रिंगटा लागि रहने आदि समस्या भएका बिरानीहरूले तुरुन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे SLC एल सी फेल भैया विशेष जानकारी विद्यानगर में शाखा विस्तार करी मैथ रस को परीक्षा नदीकन पांच विषय को मत परीक्षा दिए एस एल सी पास होने अवसर एस्टिट्यूट ले रूप में लगे टी यू के यू, यू, साथ विश्व भरी मान्यता होने करी कक्षा आठ नौ दस फेल भैया एस कक्षा कक्षा खै के गर्ने यी पनि पास गर्नै सकिएन कमल यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्व नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच पांस त्रियासी पाँच सय मोबाइल अन्ठानब्बे अठहत्तर रठानब्बे पांच पचास अंठान्न दुई सौ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 त प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार, उपचार। जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने इजी इजिसिलिम टी एट डाइट लिप्रो मेटासलिम चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप। दस केजीसम्म मोटोपन बढाउने विधि फी कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चाउरीपना हटाउने ल्यान्ड कम फ्रेम अनुहार शरीर गोरो बनाउने अनाइ बेम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डेन्टी हटाउने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 चार सौ पांच साथ है फ्री होम डिवरी को रत्नगर चितड़ी मनोरंजन मनोरंजन केन्द्र पटक तीन सौ जनामिंग सकने दुई स्विमिंग पुल को व्यवस्था महिला तथा ग्रुप में आउने व्यवस्था बेबी स्विमिंग पुल लकर सुविधा स्विमिंग करते खाना सकने व्यवस्था विवाह व्रत बंद बर्थडे पार्टी मीटिंग तथा दु हजार जना अटक्ने क्षमता सहित को कन्फ्रेंस तथा स्विमिंग पुल क्षेत्र सुविधा विशेष सांगीतिक कार्यक्रम को ओपन स्टेज व्यवस्था पहिला कलात्मक ढुंगे धारा चिल्ड्रेन पार्क म्यूजिकल सावर डांस रेस्टुरेंट साथ आका पर्यटक सहित आज को आधुनिक युग में सब स्विमिंग व्यवस्था होटल गंगोत्री हाईवे आरामदायी लॉजिंग व्यवस्था साथ ही तीन महीना देखी एक वर्ष सम्बसता लिखा स्विमिंग एवं रेस्टुरेंट मंद्र प्रतिशत छोट को व्यवस्था संपर्क हम सब रत्नगर टाड़ी फोन शून्य छप्पन्न पांच एकसठी पांच सौ मोबाइल अन्ठानबे पांच पचास छठी शून्य चालीस रे शून्य उन्तीस छप्पन्न शून्य पैतालीस वेबसाइट डब्लू डब्लू डब्लू डट एच एम तपाईँहरू सबैजनालाई यो चौतारोमा छौँ ग्यादे आज हामी र सधैँभरि आउँछौँ तपाईँसँगै कुराकानी गर्न हरेक साताको आइतबार दिउँसो एक बजी टक्क बसेपछि समाचार आउँछ समाचार सक्क उखानुक्का खेल खेल्ने प्रयासमा हुन्छ हामी जहिले पनि उखान टुक्का खेल पनि खेल्छौँ र उखान टुक्काको सही जवाफ दिनुहुने तपाईँ मध्ये एकजनालाई पुरस्कारको व्यवस्था पनि गरेका छौँ पुरस्कारको व्यवस्था गरेको छ रत्नगर दुई हाई स्कुल रोड चितवनमा रहेको मनकामना फेन्सी स्टोरले जहाँ तपाईँ सम्पूर्ण स्कुल जुत्ता सम्पूर्ण स्कुलका जुत्ता चप्पल ड्रेस पाउनुका साथै ब्रान्डेड जुत्ता चप्पल ब्रान्डेड कपडाहरू अर्डर पनि गराउन सक्नुहुन्छ फोन रहे नम्ण नम्ण रहे एक दो, एक दो नम्बर रहेको छ शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे एकदम एकदमै र प्रोपर आइटर ती हाम्रो रमेश लोहनी नाति छन् क्यारे होइन दुईटा नम्बरमा टक्क लाएर फोन गर्नुहोस् मेन्सी स्टोरबाट कै फोन लाग्छ अनि तपाईँलाई चाहिएको सामानाहरू अर्डर गर्न चाहनुहुन्छ भने नि अर्डर गर्नुहोस् राम्रो सुपज मूल्यमा सामान पाइने एक एकमात्र ठाउँ पनि मन काउन चाहिँ स्टोर सला ल हजुर साथी तिम्रो त्यहीँ आएको जस्तो भएर हेर खान्छ उहाँलाई पनि भित्रै बोलाउँछु हजुर नमस्ते हेलो नमस्ते नमस्ते हजुर खै उहाँको आवाज हामीले सुन्न सकेनौँ हजुरबा किन हो कुन् नि खै राजले मिलाउँछु म मिलाएरै छुट्छु भनेर भन्नुभयो हो कि खै तर मिले जस्तो लागेन ल हजुर नमस्कार ल हजुरबासँग नि ऋषि किन होला यस्तो ऋषि हुन् कि कसो होइन गाडी अरेसाउनु त भएको छैन आउनु भएको छ हाम्रो अर्ती न बुझ्नुभयो कि नसुन्नुभएको कि जस्तो लाग्यो यो ब्रेसका लायो मान्छेको सर कहाँबाट त सानो भयो आज भने सोचिरहेको छु मैले हेर्नु यति ठुलो बोल्छु म यति ठुलो र गाउँ ठर्किने गरेर हेरेर हरू पाल्नु हेरेर कान्छु एउटा डाँडोबाट चाहिँ करायो भने अर्को डाँडोको मान्छे सब उठ्यो मेरो गाउँ गाउँले यस्तो हजुर नमस्कार लेड़ा। लेड़ा। आ, अब चाहिँ बोल्ने होइन रिसाएर गइसक्नु भयो कति ढिलो गरे किनीहरूले भनेर चाहिँ गइसक्नुभयो राज अलि राम्रोसँग मिलाउनु परो मिलाउनु त मिलाउनु भयो अझ राम्रो तरिकाले मिलाउनु परो होइन हजुरबा परु परु परु भित्र पठाउनु पऱ्यो गेटमा राखेर मात्रै भयो धेरै बेर पुऱ्याउनु हुन्न हजुरबालाई भेट्न आएको फेरि सेक्युरिटी गार्डले भित्र छिरान हुनु गाह्रो पर्थ्यो यो सेक्युरिटी गार्ड जस्तै लाग्छ क्या उहाँले हरू राजनाति हजुरबा अग्लो भित्र हुनुहुन्छ भनेपछि भित्र घुलाउने कामले राजनाथीले गर्छ कि होइन अनि फेरि राजा नातिले चाहिँ फेरि हजुरबा यतापट्टि छ भनेर बोलाइदिन्छन् कि हेर न अनि कोही खानी हुन्छ होइन फेरि कोही साथी आउनु भएको छ उहाँलाई पनि भित्र बोलाउनु त हजुर अब आउने तडफड गरिराख्नु भएको जस्तो छ होइन बाहिरतिर साथीले हात लैजानु भएको क्या अरू राजनातिले आउनु भएको छ क्या ल हजुर नमस्कार कहाँदेखि को बोल्नु भयो हजुर देउाटबाट शान्ति नातिनीतिनीतिनी खाजा खाए कि नै कसो कि एक अब एकछिनपछि भए पनि हामीलाई साथ दिइ राख् भएको छैन नगरीकन नातिनी भाग म सोध्छु हाजुभाग बानी खालि यो पछाडिको भाग सोध्छु अगाडिको भक्ति मिलाउनु पर्छ है त लगाएर नाङ्लोएर हात्ती तर्सन्न अन्तिम जवाफ नातिनीको ल कम्प्युटरलाई सोध्छ है त तिनीलामा आउनु भएको थियो मिलाएर पनि गइसक्नु भएको छ आज खै हाम्रो आवाज चाहिँ तपाईँ समक्ष टेलिफोन मार्फत चाहिँ पुगेको छैन भन्ने जानकारी पायौँ किन होला त्यो सुधार्ने प्रयासमा हामी जुटिरहेका छौँ राजले पनि आफ्नो तर्फबाट सक्दो मेहनत गरिराख्नु भएको छ जे दुईजना साथीहरू आउनुभयो रेडियो सुनेर पनि कुराकानी भयो उहाँहरूसँग होइन हजुरबा अब अरू साथीहरूलाई पनि लिने राज यस्तो गाह्रो हुँदाहुँदै पनि लिने भन्दै थियो हुनुहुन्थ्यो क्या त्यो राजानाथले होइन अरू साथीहरूलाई धेरै दुःख पनि नदिउँ एउटा ए सुन ना किसो भए केही छ के भन्दाखेरि नि म बिहान थिएँ होइन जुक उठेर चाहिँ यसो बाटोतिर चाहिँ मर्निङ वाक भन्थ्यो क्या थियो होइन हो। यो बुढेसका लागि हड्डी पनि तन्काउनु पर्यो भन्दा अनि यो मर्निङ वाक भन्दै रहेछ इङ्ग्लिसमा यो नेपालीले के भन्थ्यो मलाई थाहा छैन त्योतिर सबैले मर्निङ वाक गर्ने मैले पनि मर्निङ वाकै भनेर सिकाएको त्यही हो त्यही हो होइन अनि यसो मर्निङ वाक जाँदैथेँ एउटा बच्चा सानो बच्चा तिन वर्षको नभए छ वर्ष सात वर्षको बच्चा चाहिँ यति ठुलो भारी घाँस बोकेर चाहिँ आउँदैथेछ अनि के हो बाबु यस्तो किन घाँस बोकेको यति सानो उमेरमा पढ्नु जानु पर्दैन भनेको त्यो भन्ने थाहा छ मेरो त हेर आमा हुनु बुवाले सौतनी आमा ल्यायो अब सौतनी आमाले मलाई पढाएन भने हेर हजुर बुवा के गर्ने घाँस काटेर भए पनि आफ्नो जिन्दगी गीत पाल्नु पर्थ्यो भने कि अनि त्यसपछि मलाई एउटा गीत एकदमै याद आयो त्यो गीत चाहिँ म तिमीलाई सुनाउँछु ल उसले रेडियो ठुलो पारौ रेडियोमा मैले बजाउनु भएको छ कि आज है त्यो सुनाउँ हुन्छ कति मर्म स्पश छ त्यही त हेर ए त्यही नातिको कथा सुनेर यस्तो धेरै छन् कान्छ हाम्रो नेपालमा गाउँ घरमा होइन त्यही भएर पनि यो बिहान नै त्यो बाबुलाई भेटेपछि त्यो नातिलाई भेटेपछि मेरो एकदमै आत्मा रहेकै खान्छ यस्तो पनि हुँदोरहेछ यस्तो चाहिँ अब हामी नेपाली दाजुभाइ बहिनीले त्यस्तो गरिराखेको छ भने त्यो चाहिँ नगरौँ मान्छे भने मान्छे हो आफ्नो सन्तान किन नहोस् अरूको सन्तान किन होस् सबै मान्छे भनेपछि आफ्नो जस्तो शरीरले हुन्छ अरू पनि त्यस्तै हो आफूलाई दुखे अरुलाई दुःख दुख्छ भनेको थाहा पाउनु पर्यो होइन नाति पनि हजुर त्यही भएर त्यो नातिको पितालाई चाहिँ सहन नसकेर यो गीत चाहिँ सबैजनालाई यो गीत माको चिनाएकै खान्छ हेर मै अब आफ्नो सौदेखि नै छोरो छोरी छ भने पनि त्यस्तो नगर्नु है उसको पनि ज्यानै हो आफ्नो बच्चा जस्तो हुन्छ ऊ पनि त्यस्तै हुन्छ होइन माया गर्नुपर्छ हाम्रो सन्देश त त्यही हो तपाईँलाई आग्रह त्यही हो अब कार्यक्रमबाट बिदा पनि लिनुपर्ने बेला भइसकेको छ हजुरबा बिदा माग्ने हो है आज जम्मा जम्मी जना नाति अनि नाति नआउनु ना भयो है एकजना नाति जना नाति एकजना गोलो बनाइसक्यो भानु पाउनु त विगरबाट आउनु भएको थियो होइन देवघाटबाट शान्ति लामा नातिनी दुईजना नाति र नातिनाबाट एकजनालाई विजेता बनाएका थियौँ विजेता चाहिँ देवघाटबाट आउनु भएको थियो शान्ति नातिनी शान्ति लामा आजको विजेता बनाउनु भएको छ शान्ति लामा जिल्ला हाम्रो तर्फबाट धेरै धेरै बधाई छ शान्ति तपाईँले रत्नगर हाई स्कूल रोड चितवनमा रहेको मनोकामना फेन्सी स्टोर्सबाट आकर्षक पुरस्कार जित्नु भएको छ त्यसैले एक साताभित्र तपाईँको परिचय पत्रको फोटो कपी शहीद रेडी अर्पण सय चार थलो पाँच मेगासको कार्यालयमा अफिस आवरमा आएर आफ्नो पुरस्कार संकलन गरिदिनु हुनको लागि अनुरोध गर्दछौ एकदमै एक आफ्नो पुरस्कार सङ्कलन गरेर चट्ट लगाएर अब पनि बिधामा आउनुपर्छ भानु पन्तलाई पनि हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद छ आभार छौ शान्ति जी त जी पर्दी बनेर फोन गरेर आउनुभयो कति साथीहरू आउनुभयो बिचमै छुटेर जानुभयो आज त्यस्तै प्रविधिमा अलिअलि गडबडी भएको हुनाले तपाईँहरूसँग कुराकानी हुन पाएन त्यसैले क्षमा याचना पनि गर्छौँ हामी अब भने कार्यक्रमबाट विदा लिन्छौँ हेटिन्जेलसम्म रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्ल्यु डट रेडियो अर्पण सुनेर साथ दिनुभयो सुनेर साथ सम्पूर्णलाई पनि धन्यवाद हाम्रो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राजलाई पनि धन्यवाद हजुर मनोकामना फेन्सी स्टोर्सलाई पनि धेरै धेरै धन्यवाद पुरस्कारको व्यक्त गर्नुभएको लागि भन्दै आजको यो कार्यक्रम अर्पणको चौतारीबाट छुट्नुपर्छ अर्को आज छुटेन भने अर्को हप्ता फेरि कसरी गर्छन् होइन अर्को हप्ता पनि भेट्नुपर्छ है अनि म हजुरबुवा दुबईजना एकै साथ छुट्टिन्छौ हजुर नमस्कार अस्पताल अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिवार बिहान नौतीस बजे वरिष्ठ स्त्री तथा शनिवार दिवसो एक बजे वरिष्ठ फिजिशियन पेट छाती मोटू उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाटी तथा टाउकू ता रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाथ जोड़ी तथा नशा विशेषज्ञ प्रत्येक शनिवार मध्यान्ह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 वरिष्ठ मोटु रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी द्वारा बिरामी को स्वास्थ्य परीक्षण होने को साथ ही मोटू को भिडियो एक्स रे इको कार्डिओग्राफी भिडियो एक्स रे सेवा का साथ ही रूप में जनरल फिजिशियन तथा आखा परीक्षण सेवा उपलब्ध छपर्क ओम साईरा अस्पताल रत्नगर दुई मेन रोड चार फोन नंबर शून्य यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छमिलेर वट नजोडिने च्यापु बाहिर निस्किने दाँत खप्टिने समस्याले गर्दा पारेको छ कहाँ गएर त्यसको उपचार गर्ने होला ए तिमीहरूलाई थाहा छैन ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तोसुकै बाङ्गोटेङ्गो नमिलेको छिद्र परेको दाँत मुख र च्यापूको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि हजूर यहां समस्या भैर बिरामी अब काठमंडू धाइर पर्दैन अब ओम साईराम डेंटल केयर एंड रिसर्च सेंटर चांडी में हर एक महीना को पैलो हप्ता नेपिष्ठ अर्थोडोन्टिस्ट डॉक्टर आय में नाम दर्ताई स्वास्थ्य लाभ लिखो विस्तृत जानकारी का ओम साईराम डेन्टल केयर एंड रिसर्च सेंटर प्री रत्नगर दुई चाड़ी ओम सायराम, सायराम अस्पताल भवन फोन शून्य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 सुपथ मूल्यमा गुणस्तरीय काम चितवन ड्राई क्लिन सर्भिस मानेछ चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस केएन प्लाजा रत्नगर आठ बकुल्लहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै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 महानुभावर का लागी। अब केही सटर भाड़ा में रहे जानकारी कराइ सुरक्षा को रामो प्रबंध पर्याप्त पारकिंगान